सुदूरपश्चिम को बजार का लागी, भारत बट आोरी को चीनी के वार्षिक करीब 12 करोड करो भंसार राजस्व गुम्दी अनुगमन र निगरानी नगर्ने निले खास राजी को रक्षा कर न सके समाज विभेदपूर्ण दिशा में जाना कांग्रेस नेता पौडिल भनाई महाकाली नदी निण भराना सामग्री को अभाव अङ्ग बङ्ग भई अब चालकको लाइसेन्स खारेज र अतरियामा प्रदेश नम्बर सात कही क्षेत्रीय रङ्गशाला बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूको जोड दार्चुलामा अमर बमलाई आम माफी दि प्रभावकारी सूचना का यूनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मेघाजरनेटनिटी डट कम डट एनपी प्रसारण भई रिहान सात बजे यूनिटी खबर में स्वागत है देववा भन्दा पहिले केही प्रमुख विषय वस्तु सुदूरपश्चिम को बजार का लागी। भारत बाट आउने चोरी को चीनी लेक साढ़े बाईस करो भंसार राजस्व गुमने सुदूरपश्चिम का विभिन्न भी भंसार नाका चोर बाटो भारत सो सबै गरेर भन्सार कार्यालयले चिनीमा जम्मा तीस प्रतिशत राजस्व काड्ने गर्दछ चोर नका हुँदै साइकल मोटरसाइकल लगायतका साधनमा ल्याइने चिनीले गर्दा राजस्व गुम्न थालेको हो अबैत रूपमा पैठारी हुने चिनी सुदूरपश्चिम बाहिरका जिल्लामा समेत जाने गरेका कारण चिनी आयात परिमाण करिब तीस हजार था टनको हाराहारीमा रहेको छ त्रिनगर भन्सार कार्यालय कैलालीका का कम्प्युटर अधिकृत राजेन्द्र थापाले सुदूरपश्चिममा आउने चिनी प्राय सबै भारतबाट चोरी पैठारी हुने गरेको जानकारी दिनुभएको छ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टी सभापतिको भारत भ्रमणका विषयमा अनेक टिका टिप्पणी नेपाल प्रेस युनियनले हिजो कैलालीको बौनियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौड्यालले सोक कुरा बताउनु हो उहाँले पार्टी सभापति शेरबहादुर देवबाको भारत भ्रमणका विषयमा अनेक थरी थरीका टिका टिप्पणी भइरहेको भन्दै टिका टिप्पणी गर्नुको कुनै अर्थ नभएको बताउनु भएको छ उहाँले संविधान निर्माण सँगै भएका राजनीतिको उपलब्धिको रक्षा गर्न नसके समाज दिशामा जान वरिष्ठ नेता पौडेलले संघीयता समावेशिता गणतन्त्र लोकतन्त्र जस्ता राजनीतिक उपलब्धिको रक्षा गर्न सबै दलमा लचिलोपना आवश्यक रहेकोमा जोड दिनुभयो महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गर्नुपर्ने चार मिटर लामो पर्खाल मध्ये हालसम्म दुई हजार मिटर पर्खाल निर्माणको काम सम्पन्न गरिएको छ मिटर पर्खाल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ मिटर पर्खाल निर्माणका लागि चालु आर्थिक वर्षमा दुई सय पैंचालिस मिटरको सम्झौता गर्ने तयारी भइरहेको महाकाली नदी नियन्त्रण आयोजना निमित्त प्रमुख सुशील देवकोटाले जानकारी दिएका छन् नदी नियन्त्रण आयोजनाले दार्चुला सदरमुकाम बाहिरको अन्य क्षेत्रमा धौलाकोटदेखि दत्तु गाविससम्म एउटा र दत्तुदेखि लाली दोस्रो प्याकेज निर्धारण गरी प्याकेजबाट नदी नियन्त्रणको काम गरिने जनाइएको छ हाल महाकाली किनारामा निर्माण सम्पन्न गरिएको छ भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको प्रति सर्वसाधारणले आक्रोश पोखेका छन् हिजो बसेको मन्त्री परिषदको बैठकले सत्र गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो सामाजिक सञ्जाल ट्विटर तथा फेसबुक मार्फत उनीहरूले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन् पहिला राजा जाँदा र आउँदा विदा हुन्थ्यो हु, आफ्ना राजा फालियो अब छिमेकी देशकै राष्ट्रपतिलाई राजासँग मानव भनेको हो भनेर मन्त्री परिषदले प्रश्न गरेको छ मुखर्जी आगमनमा विदा दिने निर्णयलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर रा धेरै टिम भनेका छन् पत्रकार दिपक भट्टराई लेख्छन् पहिला राजा ज्यादा आउदा विदा हुन्थ्यो नारायण गाउँले सरकारको निर्णयले राष्ट्रिय स्वाभिमानलाई झुकाएको बताएका छन् राष्ट्रिय स्वाभिमान स्वाधीनता र सार्वभौम सत्ताप्रतिको योभन्दा ठूलो अपमान के होला भन्दै उनले प्रश्न समेत गरेका छन् उनले फेसबुक मार्फत आफ्नो यस्तो धारणा उल्लेख गरेका छन् धार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरवाहीका कारण मानिसको मृत्यु वा अङ्गभङ्ग भई चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसा प्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाइएको एक उच्च अधिकारीले बताउनु भएको छ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुने उहाँले बताउनुभयो टीशाला बना पड़ने में हिजो का एक कार्यक्रम का सहभागिता रंगशाला में संचालन मैत्रीपूर्ण खुला फुटबल खेल के उदघाटन समारोह में बोलने वक्ता उतरा में जोड़ दिया कार्यक्रम का प्रमुख अतिथि संघ का नयन सिंह महल के खेलकूद विवास का रंगशाला निर्माण का साथै खेलकुद विकासमा सम्पूर्ण का नेकपा एमालेका नगर कमिटी अध्यक्ष आनन्द भट्ट माओवादी केन्द्रका मेधराज भट्ट अतरिया उद्योग वाणिज्य संघका अध्यक्ष ललित रोकाया लगायतका वक्ताहरूले प्रदेश नम्बर सात को प्रादेशिक रंगशाला निर्माणका लागि स्थान उपलब्ध गराउनु जोड़ दिएका थिए प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बिहान भी संयुक्त अरब इमिरेट्स युए का राजदूतसँग भेटघाट गर्दै युएमा अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन् प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा दाहालले युएएको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाइएका दाचुलाका अमरबमलाई आममाफी दिन राजदूत शाहिद हामद अल नक्कीलाई ध्यानकर्षण गराएका छन् आगामी जनवरी सोह्रमा हुने ओरड फ्युचर इनर्जी सेमिटमा सहभागी हुन दाहाललाई निम्तो दिन राजदूत सिंहदरबार पुगेका थिए प्रधानमन्त्रीले अचानक फरक विषयमा चाँसो देखाएपछि उनले स्वदेश फर्केर सरोकारवाला निकायसँग छलफल गर्ने आश्वासन दिएका छन् देशका विभिन्न जिल्लामा डेङ्गुबाट प्रभावित हुनेको सङ्ख्या हालसम्म चार पुगेको छ कैलाली कञ्चनपुर रूपन्देही पर्सा सप्तरी कास्की काभ्रे धादिङ स्याङ्जा काठमाडौँ ललितपुर लगायतका डेङ्गु प्रभावित तेह्र जिल्लाहरू रहेका छन् डेङ्गु प्रभावित जिल्लाहरूमा डेङ्गु सार्णले लामखुट्टेको लार्भाल नष्ट गर्न महाशाखाले सर्च एन्ड टोई अभियान नै चलाएको छ स्वास्थ्य मन्त्री गगन थापाले आइतबार माताहतका निकायलाई डेङ्गु नियन्त्रणका लागि विशेष अभियान चलाउन निर्देशन दिएपछि महाशाखाले विशेषज्ञ टोली प्रभावित जिल्लामा पठाइएको हो नमस्ते शुक्ल फाँटा यातायातले बुधबारबाट फेरि बस सञ्चालन गरेको छुटिङमा महेन्द्रनगरदेखि काठमाडौँ यातायातले आफ्नो सेवा सञ्चालनमा ल्याउँदा महाकाली र पबन्दूत यातायात व्यवसाय समितिले शुक्ल फाँटा यातायातका कागजात नक्कली भएको भन्दै विरोध जनाएका थिए ती समितिको विरोधका कारण एक हप्ता बस सञ्चालन भएको थिएन गत साता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्ल यातायातको कागज सत्यपन्न भय बारे बुझना यातायात व्यवस्था विभाग में पत्र पठाईक सोईपत्र का आधार में बुधवार बिहान जवाब आए पी बुधवार बस संचालन भैया डडेलधुरा जिल्लाको आवधिक जिल्ला विकास योजना निर्माणका लागि सञ्चालित तीन दिने गोष्ठी सम्पन्न भएको छ आगामी पाँच वर्षका लागि डरेल जिल्लाको आवधिक जिल्ला विकास योजना निर्माण गरी गोष्ठी सम्पन्न भएको हो कृषि वन पर्यटन पूर्वाधार समृद्ध डरलधुराको आधार भन्ने मूल नाराका साथ आवधिक जिल्ला विकास योजना निर्माण गरिएको छ विभिन्न विषयगत समूह मार्फत समस्या तथा सवालहरू तत्कालीन असर अन्तर कारण मूल कारणहरू समाधानका सम्भावित उपायहरू र समाधानका लागि लिनुपर्ने मुख्य मुख्य रणनीतिहरूका विषयमा समूहगत छलफल पनि सम्पन्न भएको छ आर्थिक सामाजिक पूर्वाधार वन तथा वातावरण संस्थागत स्रोत तथा क्षमता र संसार समूह गरी छुट्टा छुट्टै रूपमा जिल्लाका समस्या तथा सवालहरूको विषयमा आगामी पाँच वर्ष योजना तयार पारिएको छ सुदूरपश्चिम कीर्तना दिपाईल राजपुरमा कार्यरत एकजना जवानले दान गरेको रगतले डोटीमा एक महिलाको ज्यान बसेको छ सुदूरपश्चिम कीर्तना दिपाइल स्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार सुदूरपश्चिम कीर्तनामा कार्यरत सिपाही अर्जुन श्रेष्ठले दान गरेको रगतका कारण डोटीको भूमिराजमाण्डो दुईकी पैंतिस वर्षीय राधादेवी बलायरको ज्यान बसेको छ पेटमा छ महिनाको बच्चा बोकी बलायरको तिन दिन पहिले घरमा मल बोक्ने क्रममा लड्दा अत्याधिक रक्त श्राव भएपछि उहाँलाई दिपाईले राजपुरमा रहेको सुजन अस्पतालमा भर्ना गरिएको थियो उहाँको शरीरमा पाँच दशमलव आठ एमएल मात्रै रगत भएपछि शैक्षिक जवानले रगत दिनु दिनुभएको थियो श्रेष्ठले रगत दिएर ज्यान जोगाइदिएपछि आफन्तहरू खुसी भएका छन् भिडबाट लडेर बैतडीको गाजरी गाविस चारकी राजमती धामीको ज्यान गएको छत्तिस चा। वर्षे धामी बिहिबार बिहान गाँजरीकै त्रिशुला धारमा खर काट्न गएको बेला भीरबाट खसेर ज्यान गएको बैतडी प्रहरीले जनाएको छ यही ठाउँमा खर काट्ने क्रममै बुधबार भिरबाट लडेर एक महिलाको ज्यान पनि गएको थियो नेपालीहरूको दोस्रो ठूलो चार तिहार आजबाट शुरू भएको छ तिहारको पहिलो दिन आज कागको पूजा गरिँदैछ तिहार पर्व कार्तिक कृष्ण त्रियोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म मनाइने गरिन्छ एम पञ्चको पहिलो दिन आज कागको पूजा गरी मिठो मिठो खान दिएर काग तिहार मनाइँदैछ वैदेशिक वैदिक मा, मान्यता अनुसार कागलाई सन्देश वाकका रूपमा पनि मान्ने गरिन्छ आजको दिन कागलाई पूजाआजा गरी खान नदीकन आफूले खाएमा पापको भारी भइन्छ भन्ने धार्मिक मान्यता छ वैदिक सनातन हिन्दू अनुसार कागलाई एम दूतका रूपमा पनि मान्ने गरिन्छ तिहारको दोस्रो दिन कुकुर पूजा तेस्रो दिन कार्तिक कृष्ण औषीका दिन लक्ष्मी पूजा चौथो दिन गाई पूजा गोवर्धन पूजा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात नेपाल सम्बद्ध एघार र ब्रह्म पूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयका दिन भाइटिका लगाई तिहार मनाउने गरिन्छ यस वर्ष कार्तिक सोह्र गति मध्याह एघार बजेर बानेटमा भाइटिकाको सहित उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तनिया अब आज दिनभरको मौसमी पूर्वानुमान आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने यता पश्चिमतिरका केही पहाड़ी क्षेत्रहरूमा भने सामान्यतया मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको छ सुदूरपश्चिमको बजारका लागि भारतबाट आउने चोरीको चिनीले वार्षिक करिब साढे बाइस करोड़ गुम्दै अनुगमन र निगरानी गर्ने निकायले खासै चासो दिन सकेनन् राजनीतिको उपलब्धिको रक्षा गर्न नसके समाज विभेदपूर्ण दिशामा जान सक्ने काङ्ग्रेस नेता पौडेलको भनाई महाकाली नदी नियन्त्रण गर्न भरान सामग्रीको अभाव भारतीय राष्ट्रपति आउँदा सार्वजनिक विदा दिने निर्णयको सर्वत्र निन्दा दुर्घटनामा मृत्यु वा अङ्गबंग भई अब चालकको लाइसेन्स खारेज रह मा प्रदेश नम्मर साथ साला परने मा एक कार्यक्रमका सहभागीहरूको